जस अन्तर्गत विगत केही श्रृंखलादेखि हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौ अर्थको आज तेस्रो श्रृङ्खलाको वाचन हो एउटी नारीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासमा परम्परागत मूल्य मान्यता अनि अन्धविश्वास प्रति खेत प्रकट गरेको छ उपन्यासले एउटी नारी र नारी भएर जन्मिसकेपछि नारीले पनि पुरुषले जि गर्न सक्छन् भन्ने देखाउने आकलन गर्न सकिन्छ कार्यक्रम यस आजको श्रृङ्खलामा पनि साहित्यकार सानु शर्माको उपन्यास अर्थको तेस्रो श्रृंखलाको वाचन गर्न गइरहेका छौ उपन्यास अर्थको तेस्रो श्रृंखलाको वाचन अब शुरू हुन्छ छैन त्यो मेरो विश्वासको कमाल थियो या मनोकांक्षा माईको प्रसादमै त्यो शक्ति थियो भोलिपल्टदेखि नै साँच्चै नै जयनको ज्वरो उर्लियो हो। जयन्त होइन जितले स्कुल आउन सुरु गर्यो जित मसँग राम्रो व्यवहार गर्दथ्यो पहिलेदेखि नै तर उसको र मेरो कक्षा छुट्टै भएकोले कमै भेट हुन्थ्यो भोलिपल्टै जितले मलाई अङ्कलले उनीहरूको घर बोलाएको कुरा सुनायो तर मेरो त्यो घरभित्र छिर्ने हिम्मत नै थिएन ना। त्यसैले नाइ भनिदिएँ तर उसको घर परिवार त म दिनमा एकपटक पुगेकै हुन्थेँ तेस्रो या चौथो दिन जितले मलाई फेरि घर जान जिती गर्यो तर म राजी नभएपछि उसले बिस्तारै भन्यो मम्मी घरमा हुनुहुन्न आइहाल्नुभयो भने मेरो मुखबाट फुत्कियो त्यसो भए मम्मीको डरले नै जान्न भनेको होइन त उसले केही मुस्कुराउँदै भन्यो मलाई केही नबोलेको देखेर फेरि उसले भन्यो मम्मी भरे नभई फर्किनु हुन्न त्यसमाथि पनि तिमीलाई बाबाले बोलाउनु भएकै छ हिँड मसँग साँच्चै भनेको तिमीलाई कसैले केही भन्दैन म हिचकिचाउँदै उसको पछि लागेँ डराइ डराई उसको घरभित्र पसेकी म त्यहाँको ढाँचा काँचा सरसफाई र सम्पन्नता देखेर आश्चर्यचकित भएँ घरभित्रको दुनियाँ यति सुन्दर हुन्छ म पहिलोपटक देख्दै थिएँ आफ्नो बाह्र वर्षको जीवनमा उन तो हमीर सरह का मानसर भा हेमा आंटी को घर सुन्दर र संपन्न थियो तर यहां को तो कुरे अर्क थो मंत्रमुग्ध भें टाव को घुम मा, घुम चारे तीर हे रहें मैंने आऊ न जिया अङ्कलको स्वर सुनेर मैले झस्केर अङ्कलतिर हेरेँ उहाँ भर्याङमा उभिनु भएको थियो मलाई त्यहाँको चमक दमक सफा सुग्गर वातावरणमा आफ्नो धुलो मैलोमा लतपतिएको शरीर एकदमै तुच्छ र निम्न लाग्यो म अघि बढ्न सकिनँ अङ्कलले नै आएर मेरो हात सोमातेर तान्नुभयो तीव्र हीनता महसुस गर्दै ही। म उहाँसँग तानिरहेँ कोठामा जैन ताकीहरूमा आड लागेर पलङमा बसिरहेको थियो उसको अनुहारमा आँखा पर्ने मैले सबै चिज बिर्सेँ लोहे कस्त दुब्लो भै हप्ता में मैं उसे गए उसको निदार में हाथ राखते अनुहार उज्यालो भयो उसले उत्साहित हुँदै भन्यो कहाँ अब त म ठिक भइसके पर्सिदेखि त म पनि स्कूल जान सक्छु बाबाले भन्नुभएको होइन त बाबा अंकल टाउको हल्लाउँदै जैनसँगै बस्न जानुभयो बसन जैनले आग्रह गर्यो म फेरि वास्तविकता त्यो सफा सुगर वा अन्त कहीँ बस्ने मेरो हिम्मत भएन मैले भने म यतिकै ठिक छु बिरामी मान्छे पो त ओछ्यानमा बसेर आराम गर्छन् म त मेरो कुरा पूरा नहुँदै अङ्कलले तानेर मलाई आफ्नो छेउमा बसाउनु भयो कति फरक थियो हाम्रो अनि जैनको संसार कहां मेरे घर जहां अभाव अशांति रसंतोष सिवाह कई अनि अं यो घर जहां सब चीज इच्छा अनुसार थी सायद स्नेह आपोपन के सोचि रहे कि अंकल ने सो सोचि होना तुलना करे कि आपो घर रिस्ारे त्यस्तो तुलना गर्नुपर्ने जस्तो के देख्यो तिमीले यहाँ यहाँ जे छ अङ्कल त्यो सायद मेरो घरमा पनि भएको भए त म म अगाडि बोल्न सकिनँ मेरो मन गरुङ्गो भएर आयो कि नजाने अङ्कलले पनि कुरा कुट्याइरहन चाहनु भएन अत ठुटालो पारामा भन्नुभयो त्यसो भए के सोच्छु म जियालाई हाम्रो घर मन पऱ्यो थाहा छैन अङ्कल तर मेरो लागि त यो घर यस्तो ठाउँ हो जहाँसम्म त सायद मेरो सपना र कल्पना पनि पुग्न सक्थेन कहिल्यै यति शान्ति यति आफ्नोपन के वास्तविकता पनि यति सुन्दर हुन्छ र बड़ जी अङ्कलले कोमल स्वरमा भन्नुभयो हुन त मैले भनेका कुराहरू बुझ्न सक्ने जस्तो तिम्रो उमेर छैन तर पनि तिम्रो गम्भीर कुराको जवाफमा म यही भन्न चाहन्छु कि मानिसको सोचाइ र चाहना सधैँ फराकिलो हुनुपर्छ यति फराकिलो कि त्यसमा सारा संसार अटाउन सकोस् अनि यत्रो ठूलो संसारमा हरेक चिज हुन सक्छ यो त तिमीमा निर्भर हुन्छ तिमी के समेट्न चाहन चाहन्छौ र कति समेट्न चाहन चाहन्छौ अर्को कुरा तिमीले यो पनि सोच्नुहुन्न कि तिमीले समेटेको सबै फुल नै हुनुपर्छ मुस्कान नै हुनुपर्छ सुख र खुसी हुनुपर्छ यदि यस्तो हो भने काँडा समेट्नको लागि आँसु सम्हाल्नेको दुःख पीडा र व्यवस्था बोक्नेको त्यसैले धैर्य गर चाहना फराकिलो राख तिमीले चाहे जस्तो संसार कहीँ तिम्रो प्रतीक्षामा बसेको हुन सक्छ छैन त्यसबेला मैले अङ्कलको कुरा बुझेँ बुजी कि बुझिनँ तर मैले उहाँका एक एक शब्दहरू ध्यानपूर्वक सुनेर समेटेर मनभित्र राखेँ काम गर्नेले जयनका लागि जाउलो अनि हाम्रो लागि चाउचा र फ्रुटी लिएर आयो जुन मैले पहिले खाए खाएको थिइनँ अप्ठ्यारो लागे पनि त्यो अनौठो स्वाद भएको फ्रुटी मैले दुईवटा खाइदिएँ साँच पर्न थालेको मन नहुँदा नहुँदै पनि मैले घर जाने अनुमति मागे गइहाल्छु जान त मनै छैन अङ्कल तर जान मन छैन भने किन जान्छु त यहीँ बस्छ कहाँ बसनु मार्नु न कि क्या आन्टीले बाले पनि त मेरो छोरोसँग बिहे गर अनि त कसैले केही भन्नै सक्दैन अङ्कल हाँस्नुभयो कोसँग उठेर झोला भिड्दा भिड्दै मैले सोधेँ जितसँग अङ्कलले भन्नुभयो छे म अघि बढेँ जैनसँग गर्छु त अङ्कलले हाँस्दै फेरि सोध्नुभयो मैले टक्क अडिएर फर्केर अङ्कललाई हेरेँ जैनलाई हेरेँ अनि फेरि अङ्कलको आँखामा हेरेर दृढ स्वरमा भने गर्छु अंकल ने त मजाक तर मेरे गंभीर रृढ़ स्वर सुनेर वहां हड़पड़ा भो अंत्य में मलाई और जैन पाले पालो हेर वहां बिस्तार भन्न जीया बिर्सना तो बिर्स म कुनै पनि कुरा बिर्सन्न अङ्कल झनियो कुरा त म कसरी बिर्सन्छु बरु तपाईं याद राख्नुहोला म बिस्तारै बाहिर निस्के त्यसपछिका दिनहरूमा म फेरि जैनको घर कहिले गइन तथापि त्यो सुन्दर घर सुगर र आत्मीय छवि मेरो आँखामा मात्र होइन मन र मस्तिष्कमा पनि अंकित रहिरह्यो जैनले स्कूल शुरू गरेपछि दिनहरू सामान्य रूपले बित्न थाले यदाकदा अङ्कल बाटोघाटोमा भेट हुँदा एकदमै आत्मीयता र आफ्नोपनसँग कुरा गर्नुहुन्थ्यो घर आउन आग्रह गर्नुहुन्थ्यो अनि मेरो लागि त्यो आग्रह नै काफी थियो उनीहरूको सामिप्यता महसुस गर्न दिन प्रतिदिन बीतते जाने समय ले हमीर में भी थुप्रे परिवर्तन ल्याद हमी परिपक्क होदमाशी लगभग बंद नए कूरा गाई में पिपक्कता आयो तर मेरे घर वातावरण उस्त रह को उस्ते रायो। बाको हमी प्रति को उदासीनता आमा को कमजोर रुकों शरीर बैनी कलि नभेटिने भोग अदी आज भी मेरे बाबा आमा को को मोह घटे थे बुरू चरम सीमा में पुगे बामी झाँक्री र जान्ने मान्छे कहाँ धाएर बुटी र औषधि बोकेर आउनुहुन्थ्यो आमा जाने सम्झेको देवी देउता भाग्नुहुन्थ्यो हेमा आन्टी सधैँ सम्झाइरहनुहुन्थ्यो त्यो कमजोर कायाले अर्को सन्तानको बोझ धान्न सक्दैन त्यसैले छोरीहरूको अनुहार हेरेर चित्त बुझाउ ती पनि तिम्रै गर्व चिरेर जन्मेका हुन् भेदभाव नगर भनेर तर आमा आमामा कुनै असर हुन्थेन एमा आन्टीको कुरा सुनन् जे लाग्थ्यो कि उहाँले ती कुराहरू बुझेर त्यसैमा अमल गर्नुहुनेछ तर घरमा बाकोहरूपरि आमाको आफ्नै कुनै चाहना र निर्णय नै हुन्थेन उहाँ त्यही चाहनुहुन्थ्यो जुन बाको चाहनामा हुन्थ्यो म कोसिस गर्थेँ आमालाई सगभर सघाउने बहिनीहरूलाई पनि मनै सम्हाल्थे कहिलेकै मलाई लाग्थ्यो कि आमा मलाई अघात माया मात्र गर्नुहुन्न अपितु आभार पनि मान्नुहुन्छ मेरो तर प्रकट गर्न सक्नुहुन्थेन थाहा छैन किन म छोरी थिएँ त्यसैले बाको उपेक्षा विरुद्ध माया देखाउन नसकेर या फेरि छोराप्रति लगाप राख्यो भने छोरा पाउने तीव्र चाहना सेलाउँछ भनेर जे होस् म मेरी आमालाई अघात माया गर्थेँ उहाँलाई सघाउनु आफ्नो जिम्मेवारी सम्झन्थेँ बहिनीहरूको रेखदेखलाई आफ्नो कर्तव्य थान्थेँ सायद त्यसैले पनि म जैनभन्दा सानी भएर पनि ऊभन्दा परिपक्क थिए तीन चाहे जति नै व्यस्ततापूर्वक बितोस। एकपटक हेमा आन्टी कहाँ पुग्ने अनि जैनलाई भेट्ने मेरो दिनचर्या नै थियो त्यस्तै परेर म जान सकिनँ भने हेमा आन्टी नै आइपुग्नुहुन्थ्यो कराउँदै लड़की शुभबाट साम भइसक्यो चेहरा देखाएकी छैन पता त छ कि हेमालाई दिनमा एकबार तेरो चेहरा नदेखे जैन आउँदैन भनेर मेरो आँखामा आँसु नआए पनि नाकपिरो भएर आउँथ्यो उहाँको स्वरको आफ्नोपन महसुस गरेर जैन भन्थ्यो मानौ तिम्रो सयवटा जिम्मेवारी छ तर पढाइमा पनि त ध्यान दिनु पर्यो नि नत्र म के गरेर सिलसी पास हुन्छु मैले पढाइमा ध्यान दिनु र नदिनुसँग तिम्रो पास फेलको के सरोकार म भन्थे किन छैन लाटी तिम्रो हेरेर त लेख्छु नि म मा। मलाई गर्व लाग्थ्यो आफ्नो घर परिवारमाथि नभए पनि छिमेकी र साथीमाथि अरू जे भए पनि बा आज पनि उस्तै हुनुहुन्थ्यो चिड्डी चिड्डाहट बाहेक अर्को कुनै भाव पनि उहाँमा थियो लाग्दैन टेस्टको परीक्षाफल निस्केको दिन खुसीले बिभोर हुँदै म घर पुगेँ तर घरमा कोही थिएन मनिषाले आमा हेमा आन्टीकोमा हुनुहुन्छ भनेपछि म उतै दगोरेँ दिलबहादुर अङ्कल बाहिरै हुनुहुन्थ्यो मैले स्याहाँसँग गर्दै सोधेँ आमा यहीँ हुनुहुन्छ हो अङ्कल के हो जिया सासै नफेरि कहाँदेखि दौडेर आएको के पऱ्यो त्यस्तो जरुरी पछि भन्छु नि अङ्कल पहिले भन्नु न आमा आमा यहीँ हुनुहुन्छ भित्र अङ्कलले मेरो कुरा पनि पुरा हुनुभन्दा पहिले नै भन्नुभयो भित्रै छन् दुबई थाहा छैन के गन्थन हो भित्रै जाऊ अङ्कल काममा लाग्नुभयो म भित्र पस्ेँ भित्र भान्सम्म आमा र हेमा आन्टी सानो स्वरमा कुरा गरिरहनु भएको थियो म चाहेरै पनि भित्र पस्न सकिनँ हेमा आन्टी भन्दै हुनुहुन्थ्यो भैँसको अगाडि बिन बजा जस्तै भयो अघि मैले बुझाएको सावित्री अघिको पटक मौतको मुखमा पुगेर पनि जेतेनौ तिमी यति कमजोर छौ तिमी कसरी नानी बोक्छौ नौ महिना अनुहारमा रगत नजर आउँदैन भगवान् के दुर्दशा हुन्छ नि तिम्रो मैले त्यत्रो बुझाएँ दबाईसम्म दिएँ तर मलाई त लाग्दिन कि तिमीले त्यो दबाई खायो होला केटाकेटी त भगवानको वरदान हुन् त्यसलाई कसरी छेकबर लगाउनु भगवानको इच्छा कहीँ औषधिले टर्छ र त्यसमा पनि औषधि खाएर ईश्वरको इच्छा बेथुल्ने आँट मैले गर्न सकिनँ आमा सायद आफैलाई सान्त्वना दिँदै हुनुहुन्थ्यो तर मेरो पैताला तलको जमीन मानौ भासिँदै थियो बात सुनिलियो यिनको भगवान्ले दिएको वरदानमा भेदभाव जति पनि गरे हुन्छ तर बच्चा अड्कलेर पाउन हुँदैन चार चारवटी लड्कीहरू हुँदाहुँदै लड्काको चाहनामा पागल हुनुहुन्छ तर छोड म पनि कोसँग माया फोर्दैछु सावित्री सम्झाएँ बुझाएँ त पनि बात मान्छ तर तिमी आज पनि मेरै अगाडि उल्टी नभएको भए तिमीले त पता नै चल्न दिने थिएनौ मलाई बात सुन मेरो आन्टीले आमालाई रुक्दै भन्नुभयो पहिले दुई बाजीको पा पाँच छ छ महिनामा खेर गएको गर्वको पनि बात गर्ने हो भने तिम्रो सातौं नानी हुन्छ सावित्री यति कम समयमा यत्रो पटक नानी बोक्नु म त भन्छु खरदार बाजेलाई तिम्रो थोडा पनि फिकर छैन नत्र तिमीले नबुझे पनि उहाँले त डराउनु पर्ने नि फेरि यत्रो ज्यान जोखिममा पारेर जन्माएको सन्तान पनि लड्किने भयो भने के गर्छु त्यसो नभन्नुहोस् आमाले काँत स्वरमा भन्नुभयो यो पटक त छोरै हुन्छ सपनामा देखे कि मैले फेरि हेर्नु न चार चार चारवटा छोरी हुँदा कहिले केही भएन तर पटक महिना टर्न पाएको त छैन वाक्क वाक्कर ब्याक व्याक शुरू भएको छ अनि फेरि नानीको बाल औषधि र बुटी पनि ल्याउनु भएको जान्ने कहाँबाट जान्ने मान्छेले पनि यो पटक त छोरै हुन्छ सा, ती सा। ना। ना, सावित्री यदि यस्तो भयो भने जति खुसी तिमीहरूलाई लाग्छ त्यति नै खुसी म पनि रुनेछु लड़का भयो भनेर होइन म त खुशी यस बातमा हुनेछु कि तिमीहरूको पागलपन सकिनेछ तर यस्तो भएन भने म कल्पना पनि गर्न सक्दिन सक्दिन सावित्री आन्टीको त स्वर मात्र थरथर थर थर आयो तर मेरो सर्वाङ्ग थरथर थर थर थर आयो के हुन्छ यदि बाआमाको पागलपनले सकारात्मक रूप देखाएन भने मैले अगाडि सोच्ने हिम्मत गर्न सकिन टेस्टमा स्कुल टपेको मेरो खुसी त्यो खबरले यस्तरी मेटियो कि मेरो अगाडि पढ्ने इच्छा समेत हरायो म भारी मन लिएर बाहिर निस्किएँ मैले आफ्नो प्रवेशिका परीक्षा पनि बेमनले नै दिए बात दिनमा एकपटक त अवश्य सुनाउनुहुन्थ्यो सावित्री यसपटक त छोरै हुन्छ हेर्न तेरो अनुहारको चमक नै छुट्टै छ तर म आमाको अनुहार दिन प्रतिदिन निश्चित हुँदै गएको देख्थेँ थाहा छैन किन मलाई भित्रबाट महसुस हुन्थ्यो कि अब त्यो घरको जिम्मेवारी मेरो थाप्लोमा आउँदैछ राति मलाई निन्द्रा लाग्न छोडेको थियो निदाइहाल्यो भने पनि झस्केर बेउजिहाल्थे एउटा डर मलाई आमाको कमजोर शरीरको थियो भने अर्को उहाँको अब जन्मने सन्तान पनि छोरी नै भयो भने के हुन्छ भन्नेमा थियो बाह्र बहिनीहरू बुझ्नेहरू र नबुझ्नेहरू पनि छोरा र भाइको लागि प्रार्थना गर्दथे भने म सधैँ भगवानसँग यही भन्थे कि ईश्वर मेरो आमालाई सही सलामत राख हेमा आन्टी मलाई सम्झाउन खोज्दै भन्नुहुन्थ्यो लड्के कति फिकर गरे कि यसरी त तँ पो बिमार हुन्छस् बेटा यति सानो उमेरमा यतिका जिम्मेवारी उठाउने कोसिस तरिरहेकी छस् अब यत्रो फिकर गरेर के गर्छस् फेरि तेरो मेरो फिकाररले के हुन सक्छ दुब्लाएर हारछला भइसकेस् मलाई त तेरो फिकर लागिरहेछ तर मेरो डर दिन प्रतिदिन विकराल हुँदै जाँदै थियो एउटै प्रश्न प्रतिध्वनित भएर भइरहन्थ्यो मन मस्तिष्कमा कि यदि आमालाई केही भयो भने के हुन्छ छोराको कामनामा बहुलाएको मेरो आमाको स्थिति के हुन्छ यदि फेरि पनि छोरी नै जन्मी भने म अगाडि सोच्न सक्दिनँ कहिलेकाहीँ बिना मतलब म सङ्कटा मन्दिर पछाडि बसेर रोइदिन्थेँ जैन सम्झाउँदै भन्थ्यो तिमी त यति बहादुर छोजिया तिमीले पनि धैर्य छोड्नुहुन्छ र बरु सोच एसएलसीको रिजल्ट पछि के पढ्छु म त ऊ बाबासँगै जान्छु होला थाहा छैन अगाडि कसरी पढ्छु म तिम्रो मद्दत बिना जैनको बाबाको सरवा जैनको टेस्टको परीक्षा सुरु हुनुभन्दा पहिले भएको थियो त्यसैले अङ्कल काठमाडौँ गइसक्नु भएको थियो जित उहाँसँगै गएको थियो यहाँ केवल आन्टी र जैन थिए जैनको परीक्षाका लागि मात्र आन्टी यहाँ बस्नु भएको थियो तर अब त परीक्षा पनि सकिसकेको थियो अब कुनै पनि बेला अंकल लिन आएपछि उनीहरू यहाँबाट जाँदै थिए तर मैले आफ्नो घरको झमेला र चिन्तामा जोनसँग अलग हुनुपर्ने पीडा नै महसुस गर्न भ्याएकी थिइनँ उनी भनिरहन्थ्यो कहिले भेटौला नि अहिले छुटिएपछि मलाई थाहा छ तिमीसँग त मलाई सम्झने फुर्सद पनि हुने छैन तर तर म कसरी बिर्सौँला तिमीसँग भेटेको दिनदेखि मैले त अरू साथी बनाउनै छोडिदिएँ अब त जियाबाहेक अरू कोही साथी हुन सक्छ भने मलाई लाग्दै लाग्दैन बितेका पाँच छ वर्ष तिमीले रटाएको रट्दै तिमीले चोराएको लेख्दै मैले एसएलसीसम्म दिएँ तर अब पछाडि के गर्छु म जीवन त बल्ल सुरु हुँदैछ जिया तर तिमी र तिमी र म सुरुवातमै अलग हुँदैछौ तिमी त मलाई विश्वास छ सक्छौ सम्हाल्न तर म म के गर्छु जिया तिमी बिना म के जवाफ दिन सक्दिनँ उसँग छुट्टिनुपर्ने दुःख मलाई पनि थियो तर यो दुःखभन्दा पनि ठूलो समस्या मेरो सामुन्ने मुख पाएर उभिएको थियो जसको अगाडि मेरा भावनाहरू मेरो वेदनाहरू तुच्छ थिए त्यो बेला सायद त्यसैले मैले उसँग अलग हुनुपर्ने दुःखलाई राम्ररी महसुस गर्न पनि पाइन यसको मतलब यो पनि थिएन कि मलाई उससँग अलग हुने कल्पनाले आन्दोलित गराएको थिएन विकट स्थिति अगाडि थियो अनि जैन टाढा जाँदै थियो अब सङ्कटा मन्दिर पछाडि रोइरहेकी मलाई खोजेर सहानुभूति दिन को आउँथ्यो उही त थियो एकजना मेरो साथी जसको अघिल्तिर मेरा आँसुहरू पनि झर्न हिचकिचाउँथेनन् म आफैलाई थाहा थिएन कि कति महत्त्वपूर्ण थियो ऊ मेरो लागि भनेर तर त्यसबेला म यति चिन्तित थिएँ कि उसले भनेका कुराहरू सुनि मात्रै रहथे केवल बुझिरहेकी थिइनँ महसुस गरिरहेकी थिइनँ तो दिन धरने लमो समय पी जैन को एकदम जिद्दी में हार्न न सक्र मैं दिनभरी नई उग बिताएं हमी थ्रुप्रेव में बहुतारि नया पुराना थ्रप्रेरासंग बस याद करो दिन जैन न बोलि म केवल सुनी रहे दिन पी मैं आपूला हल्को महसूस करें सांस पर्न था हम घर फर्क्यू सकटा मंदिर नज नजिक छेवट जाए मंदिर में जान आग्रह करो धेरै अबेर भइसकेको थियो तर किनकिन त्यसबेला मैले उसको आग्रह टार्न सकिनँ हामीले मन्दिरमा गएर भगवानलाई डोक्यौँ जैन निकै बेर हात जोडेर आँखा चिम्लिएर मूर्ति अगाडि उभिरह्यो आँखा खोल्ने बित्तिकै उसले मसँग सोध्यो तिमीले के माग्यौ जैन मैले माग्ने जति सबै मागिसके त्यो नै पूरा भइपुग्छ मैले बिस्तारै भने थाहा छैन किन उसको आँखामा आँसु आयो मेरो उत्तर सुनेर या अरू केही सम्झेर मैले बुझ्न सकिन उसले आफूलाई घाँटीमा राखेको भगवतीको पेन्डेन्ट भएको सिक्री खोलेर मलाई लगाइदिन खोज्यो तर मैले विरोध जनाउँदै भने यो के गरेको तिमीलाई किन लागेको किनकि यसको मलाई भन्दा तिमीलाई बढी आवश्यकता छ तर म कहाँ लिन सक्छु यो जैन भनेको मान मलाई मा असुविधामा नपार म यो लिन सक्दै सक्दिनँ मेरो कुनै यादगार दिन खोजेको होइन मैले यस्तो यो बाबा मम्मीले वैष्णु देवी जाँदा लिएर आउनुभएको प्रसाद हो यो त म तिमीलाई यसकारण दिन चाहन्छु कि माता भवानीले तिम्रा सबै दुश्चिन्ता सारा दुःखहरू हरुन, जिया यसलाई साथमा राख्यौ भने तिमीलाई कहिले महसुस हुने छैन कि तिमी एक्लै छौ भिन्ती यसलाई आफूसँग राख यसको साँच्चै नै तिमीलाई आवश्यकता छ जयन्त मेरो आँखामा आँसु भरियो अनि तिमीलाई आवश्यकता छैन यसको छ त्यसैले त तिमीलाई दिँदैछु उसले बिस्तारै भन्यो मतलब आज मलाई भन्दा पनि धेरै तिमीलाई यसको आवश्यकता छ त्यसले यसलाई तिमी राख अनि जब तिमी तिम्रा समस्याहरू तिम्रा दुश्चिन्ताहरूबाट पार हुन्छौ मुक्त हुन्छौ त्यति बेला यो मलाई फिर्ता देऊ कमसे कम यही फिर्ता गर्न गर्ने न्युले नै सही अलग भएर एकपटक फेरि भेट्न सक्नेछौ हामी उसले त्यो चेन मेरो घाटीमा लगाइदियो मैले फेरि विरोध गर्न सकिनँ तर यदि मैले यो फिर्ता गर्न सकिनँ भने मैले बिस्तारै भने केही छैन तिमी यसलाई राखिराख सम्हालेर मनै खोज्दै आउनेछु जब मलाई आवश्यकता हुनेछ हामी बाहिर निस्क्यौं तल रानी खर्का लाग्ने दोपाटोमा पुगेपछि अचानक जैनले मेरो हात समातेर भन्यो धेरै ढिलो भइसक्यो जिया। आज पनि तिमीले गाली खानुपर्नेछ मेरो कारण त्यसले अब तिमी जाऊ उसले बिस्तारै मेरो हात छोडिदियो मलाई उसले छोडेर जाने मन थिएन तर जानु जरूरी थियो त्यसैले म बिस्तारै अघि बढेँ जिया उसले बिस्तारै बोलायो मैले फर्केर हेरेँ आज भगवान्सँग मैले मा जे मागे, त्यो तिमीले माग्न सकेनौ तर पनि समयको धाराले बगाएर हामीलाई जहाँ पुर्याए पनि हामी फेरि भेट्नेछौँ अन्त कहीँ नभए यहीँ यही ठाउँमा यही किनकि यो ठाउँमा हामीले टेकेका डोबहरू त्यति हलुका छैनन् जसलाई समयको धुलोले पूर्ण भेट्न सकोस् म अघि बढ्न सकिनँ मैले काँतर स्वरमा भने किन त्यस्तो भन्छु जयन हामी भोलि अलग हुँदै छैनौँ नि ऊ दुई कदम अघि बढ्यो अनि भन्यो हामी जहिले सुकै अलग हौ हामी फेरि भेट्नेछौँ कमसेकम एकपटक तिम्रो भाग्यमा होस् नहोस् मेरो भाग्यले यहीँ लेखिदिएको छ उसले उसको त्यो बारम्बार अलग अलग रटाइले मलाई रुन आइरहेको थियो तर म रुन चाहन्न थिएँ अन्त मैले मन दहरो गर्दै भने गर्ज जयन म भोलि तिमीलाई भेट्न यही आउँछु अनि कुरा गरौँला ऊ केही बोलेन थाहा छैन मेरो मनमा के आयो खुल्ने मैले अघि बढेर दुई सेकेन्डको लागि उसलाई बिस्तारै अङ्लाले अनि दौड्न त्यो ओह्रालो झने ऊ स्तब्ध त्यही उभिरह्यो म घर पुग्दा बाझोला बोकेर कहीँ जान ठिक्क पर्नु भएको थियो त्यो साँझको बेला बालाई बाहिर हिँड्न ठिक्क परेको देखेर म अकमकाएँ त्यसै पनि दुई चार दिन यता उहाँ पिट दुखेको कारणले मलिन देखिनुहुन्थ्यो जन झोला बोकेर हिँड्न ठिक्क अनुहारको पसिना मैले राम्रो लक्षण देखिनँ सायद मेरो मनसाय बुझेर होला आमाले भन्नुभयो भन्ज्याङका रामशरणको घरमा भतेर छ रे बालाई बोलाएका रहेछन् सन। भोलि शनिबार पनि छ दिनभरिको दुई सय दिन छुकन्या छ तर आमा बालाई त सन्चो छैन बा त अलि पेट दुख्यो केही हुँदैन घर बसेर के गर्नु भागदौड गर्नुहुन्छ तपाईँ गर्न सक्नुहुन् अहिले खलल पसिना आइरहेछ बा तपाईँ नजानुहोस् त्यो मेरो पोलेको घटनापछि यो पहिलो पटक थियो जब म बाह्र म यसरी एक अर्कासँग मुखामुख बोलिरहेका थियौँ मलाई विश्वास थियो बा जङ्गिनु हुनेछ तर अचम्म उहाँले नजङ्गिकनै भन्नुभयो नानी मलाई केही हुन्न म जानैपर्छ मैले उनीहरूलाई आउँछु भनिसकेँ अब म नगाएँ पकाउने कोही हुँदैनन् जवान दिएर फिर्न हुँदैन त्यसैले म जान्छु तिमीहरू चिन्ता नगर बाहि तप्तर हुनुभयो त्यसो भए म पनि तपाईँसँगै जान्छु मैले गएर उहाँको झोला समाते। नानी तपाईँ गाली गर्नुहोस् पिट्नुहोस् केही छैन तर म तपाईँलाई यस्तो हालतमा एक्लै जान दिन्न मैले दृढ स्वरमा भने आमाको निलो अनुहार झनै निलो भयो उहाँले हस्तक्षेप गर्न खोज्दै भन्नुभयो लैजानु न त यहाँ पनि चार चौरास डुलिरहन्छे तपाईँसँग गई भने काम त सघाउँछ थाहा छैन आमाको आग्रह मानेर वा के सोचेर बाबालाई लिएर जाने हुनुभयो हामी बाबु छोरी निकै अबेर रात निकै घर्किसकेपछि भन्ज्याङ पुग्यौं बालाई साँच्ची सन्चो थिएन बडो मुस्किलले त्यहाँसम्म पुग्न सक्नुभयो बिहे गर्मझम भएकोले मानिसहरू सबै जागी थिए ढाडा मात्रै सोझिआएर हामी काममा लाग्यौं दिनभरि बा म बाराए चाहिँ गरिरहे भतेर सकिँदासम्म बादिकै गलिसक्नु भएको थियो त्यसैले चाहँदा चाहँदै पनि हामी घर फर्किन सकेनौं त्यो रात बिहे घरमै बिताएर भोलिपल्ट कुहुरा नबास्दै हामी घरतर्फ लाग्यौं थुप्रै खानेकुराहरूले भरिएको गरमको झोला बोकेर रा। हिँडिरहेकी मसँग बाल कत्तिपटक त थाकिस झोला मलाई दिए भन्नुभयो तर मैले झोला उहाँलाई दिइनँ उहाँको अनुहार मलिन्थ्यो महिनौको बिरामी जस्तो देखिरहनु भएको थियो करिब एघार बजीतिर हामी घर पुग्यौँ मैले जिद्दी गरेर बालाई ओछ्यानमा पल्टन लगाएँ बाहिर निस्कँदा निस्कँदै मैले सुने बा आमासँग भनिरहनु भएको थियो हाम्रै नानी यति आँटी छ मलाई थाहै थिएन नानी कि आमा हिजो त्यो नभए कि भए म बाटैमा थला पर्ने थिएँ घर फर्कन सक्थेँ कि सक्थिनँ थाहा छैन म त्यसले मेरो तर्फबाट मनमैलो गरे कि त छैन मैले त्यो पोलेको टाटो त्यसको मनभित्र अझै सल्किरहेको त होला नि नानीकी आमा म बिस्तारै बाहिर निस्केँ जैन्सँग मेरो शनिबार भेट्ने कुरा थियो तर आज आइतबारको पनि बाह्र बजिसकेको थियो म हतारीले उसको घरैमा पुगे उसको घरमा यत्रो ठुलो तालचा झुन्डिएको थियो कहाँ गयो होला मैले यत्रतत्र सम्भावित सबै ठाउँमा उसलाई खोजेँ तर ऊ कहीँ थिएन हेमा पनि घरमा हुनुहुन्थेन सदरमुकाम र नानी गर्दा गर्दै अर्को दुई घन्टा बित्यो अब मेरो मनले ठाउँ छोड्नु थाल्यो यसपटक सदरमुकामको बजारमा हेमा आन्टी भेट हुनुभयो सकिन नसकी दुई तिनवटा झोला झुन्ड्याएर आइरहनु भयो कि आन्टी म बोल्नुभन्दा पहिले कराउनु भयो लड्की कहाँ गायब छस् दुई दिनदेखि त्यो लड्का के नाम छ त्यसको अँ जैन पागल हुँदै थियो यहाँ बिचरा थियो उसैलाई त खोजिरहेछु आन्टी दुई घन्टादेखि अरे पागल अब यहाँ खोजेर के गर्छस् ऊ त कहाँ पुगिसक्यो होला अहिलेसम्म आन्टी मेरो स्वरथरथर आयो उहीँ त भन्दैछु पुरा शनिबार लड्का पागल जस्तै तेरो घर बाहिर पर्खिबस्यो मन्दै थियो शुक्रबार राति नै तेरो घर पुगेको थियो तर तर उसको कहीँ जाने कुरा नै थिएन उ त उही त सिडियो साहब बहुत बिमार हुनुहुन्छ अरे बडा लड़का जित आएको थियो सबै चिज त्यसै छोडेर रुँदै गए बिचराहरू लड्काको त बुरा बहाल थियो सिडियो साहब बिमार नभए त ऊ जानेवाला पनि थिएन तर भन्दै थियो कि आन्टी जियालाई भनिदिनु म बाबालाई ठिक हुने आउँछु म जियालाई अनुहार नदेखाइ जानै चाह मैले सुनिरहन सकिनँ म दौडाउँदै ओरालो झरेँ पछाडि आन्टी रहनु भयो पागल लड़की, यति बेला त उनीहरू प्लेनमा बसिसकेका होलान् घोडामा गएका उनीहरू अरे मेरो पुरा बात त सुन तर म के सुनिरहेकी नै थिइनँ मेरो कानमा अस्ति जैनले भनेका प्रत्येक शब्दहरू गुन्जिरहे म बलेन्द्र धारा रुँदै जैन भन्दै लगातार दौडिरहेँ कति ठाउँमा ठेस लागेर लडेँ कति ठाउँमा त मैले हिँड्नै परेन म गुल्टिँदै तल पुगेँ बिसले बगेरसम्म पुग्दा मेरो लुगा कति ठाउँमा च्यातिएको थियो कति ठाउँमा ठोकिएर रगत बगिरहेको थियो तर आँसु थामिएको थिएन मैले जोनलाई भेट्टाउन सकिनँ म वर्णन गर्न सक्दिनँ मेरो त्यो बेलाको हालतको तर त्यो पल जाने बेलामा जोइनलाई भेट्न नपाएको पीडा कहीँ मेरो आत्मामा गाडी हो म त्यो बगरको बालोमा लडीबुडी गरेर रोएँ अन्त्यमा थाकेर उठेँ हातखुट्टा मुख धोएँ अनि हताश मनले सोनियाको आँखाभरि आँसु बोकेर म घरतिर लागेँ त्यहाँ बिस्ले बगरबाट उकालो लाग्ने ठाउँमा एउटा टहरे पार्टी बन्दै थियो काठको खट बनाएर मानिसहरूले भर्खरै छतमा प्लास्टर सकेका थिए सायद तर खट अझै खोलिसकेको थिएन मैले त्यहीँबाट एउटा ठुलो किल्ला लिएँ अनि खटमा चढेर आलो प्लास्टर भएको सिलिङमा गाढा गरी लेखिदिएँ कुनै दिन तिमी यहाँसम्म आइपुग्यो भने जानिराख म तिमीलाई खोज्दै यहाँसम्म आएकी थिए त्यो दिन त्यसरी पीडित मन र चोटिलो मन लिएर घर फर्कँदा मैले जिन्दगीसँग यही पाठ सिकेँ यहीँ पाठ सिकेँ कि जीवनमा कर्तव्यको अगाडि भावना सधैँ तुच्छ हुने रहेछ निकै अभेर म घर नगएर हेमा आन्टीकोमा पसेँ मेरो हालत देख्ने आन्टीले अत्यन्तै दे सोध्नुभयो लड्की होस् त ठेकानमा छ तेरो यो रातको बेला मेरो आँखाबाट बलिद्रथ धारा झर्न सुरु गरेको आसुले उहाँलाई अगाडि बोल्न दिएन उहाँले मलाई तानेर आफूसँग टाँच्दै भन्नुभयो बेटा यसरी सुर्ता गरेर के हुन्छ उसलाई त एक दिन जानै थियो देर सबेरले के फरक पर्छ तर यसरी जाने बेला मनुहारसम्म नदेखाई एउटै त साथै थियो मेरो आन्टी मैले उसलाई शनिबार भेट्छु भनेको थिएँ तर अब त अब त म उसलाई कहिल्यै भेट्न सक्दिनँ सायद यस्तो बात नगर कल कसैले देखेको हुँदैन अनि यो पनि हुन सक्दैन कि सच्चा मनले एकपटक मागेको चीज पुरा नहोस् जिया सच्चा भावनाको अगाडि त भाग्यलाई पनि झुक्नुपर्छ नत्र आज म दिलबहादुरको अर्धाङ्गिनी नै हुने हुने थिइनँ सायद त्यसबेला मैले जैनले लगाइदिएको सिक्रीमा झुन्डिएको माता वैष्णवदेवीको सानो मूर्ति दुई हातले समातेर दुवै आँखा बन्द गरेर हृदयदेखि केवल यही कामना गरेँ कि ईश्वर एकपटक केवल एकपटक जैनसँग भेट्न सकौँ म जीवन में चाहे जुनसुक अवस्थ ये भाईपुग् भोलिपल्ट को दिन भी मैं जैन को घर वरीपरी घुमर स्कूल रकटा मंदिर चहारे बिताएं मेरो मन कहीं टेक्न सकेन जहां टेके मैं जैन के कदम को डोब जस्त महसूस होएपनी जैन के स्पर्श जस्त लो पुरा दिन पागल जस्त भौतारिये म साँसमा घर फर्केँ आँगनको छेउमा बा दाउरा रहनु भएको थियो उहाँको कान्तिहीन अनुहार देखेर मैले आफ्नो सारा पागल पनि बिर्सिएँ खै दिनुहोस् बा म चिर्छु मैले बाको हातबाट बन्चरो लिँदै भने कहाँ त उहाँले खिन्न स्वरमा भन्नुभयो त छोरी मान्छेले कहाँ बन्चरो चलाउँछन् छुट म सकिहाल्छु बा तपाईँ बिरामी मान्छेले गर्न सकिरहेको काम म छोरी मान्छेले सगलो सध्ये मान्छेले किन गर्न सक्दिनँ खोइ छोड्नुहोस् मैले जबरजस्ती उहाँलाई लगेर लगेर पिँढीमा बसाएँ अनि बाँकी रहेको दाउरा चिर्न सुरु गरेँ बा विचित्र भावले मलाई भयो मैले दाउरा चिरेर नसक्दासम्म उहाँ केही नबोली केवल मलाई हेरिरहनु भयो मैले वञ्चहरू रा राखेर रा दाउरा बटाउन थालेपछि उहाँले सोध्नुभयो नानी तेरो एसएलसीको रिजल्ट कहिले आउँछ मैले केही हाँस्दै भने अहिले कहाँ आउनु भर्खर त परीक्षा सकियो दुई तिन महिना त लागिहाल्ला नि के गर्छेस् पास भएपछि उहाँले सोधेको प्रश्नको उत्तरमा मैले असम्म मानेर उहाँलाई हेरेँ बाले आजभन्दा अघि मसँग यसरी कहिले कुरा गर्नुभएको थिएन ना। मेरो नाक पिरो भएर आयो मैले टाउको झुकाएर दाउरा समेट्दै भने तपाईँ जे भन्नुहुन्छ म त्यही गर्छु बा बोल्नु भएन खानासाना खाएर हामी सुत्यौँ म मनिषा र मिता भान्सामै सुत्थ्यौँ राति निकै अबिरसम्म म निधाउन सकिनँ मन कहिले चयनतिर दौडिरहन्थ्यो अनि कहिले बाको विचित्र व्यवहार सम्झेर आन्दोलित भइरह्यो त्यो बेला पनि म निन्द्रामा थिएँ यार तन्द्रामा म भन्न सक्दिनँ तर आमाको कहाँ लिएको स्वर सुनेर म झस्केर उठेँ ए नानी लौन बालाई के भयो आमा कराइरहनु भएको थियो म दौडेर बास सुतेको ठाउँमा गएँ बासीताङ्ग भइसक्नु भएको थियो मेरो अंशले ठाउँ छोड्यो के भयो मैले आँतिँदै सोधेँ पेट दुख्यो गानो गए जस्तो छ सा, गानो सार्दै भन्नुभयो मैले सार्दिएँ तर सन्चो हुन सट्टा लौनु नानी आमा रुन थाल्नुभयो म डाक्टर अङ्कललाई बोलाएर ल्याउँछु मैले बाहिरतिर दौडँदै भने यति र राति त कहाँ नानी बाको कमजोर स्वर सुनेर म टक्क अडी बा मैले बाको छेउमा गएर उहाँको चिसो हातलाई आफ्नो हातमा लिँदै भने तपाईँ चिन्ता नगर्नुहोस् म दौडेर जान्छु दौडेर आउँछु डाक्टर अङ्कल आउनु भएन भने पनि म दुखेको कम गर्ने औषधि लिएर आउँछु यति राति त छोरी मान्छे बा एकैछिनका लागि तपाईँ सम्झनुहोस् म तपाईँकी छोरी होइन छोरा हुन् तर पनि भा मैले कहिले भन्ने मौका पाइनँ आज भन्दैछु म तपाईँलाई एकदमै माया गर्छु त्यति माया गर्छु जति सायद म छोरा भएर जन्मेको भए पनि गर्न सक्दिनँ थिएँ तपाईँ चिन्ता नगर्स् म गएर आइहाल्छु म बालाई फेरि बोल्ने मौकै नदिएँ बाहिरतिर दगुढेँ म आफैलाई थाहा छैन कति बेगले दौडेँ तर आज सुस्ता लाग्छ मैले त्यो बिस पच्चिस मिनटको बाटो दस मिनटभन्दा कम समयमा पार गरेँ डाक्टर अङ्कल एकपटक पनि अन्कनाउनु भएन मेरो अनुहारको भाव देखेर नै उहाँ आफ्नो झोला उठाएर मेरो पछि लाग्नुभयो बाटोमा उहाँको झोला मैले लिएँ तर पनि उहाँले मेरो कदमसँग कदम, कदम मिलाउन सक्नु भएन त्यो अँध्यारोमा ठोकिँदै लड्दै उहाँले भन्नुभयो अलि बिस्तारै हिँड न जिया म त बालाई एकदमै साह्रो दुखी राखेको छ हामी अलि छिटो पुगेँ बा हमीह जी तर इसी अन्नधुंदा दौड़ा कहीं तुम्हें लड़े चोट लगोने मेरे चोट चिंता नगर् अंकल मत चोट सहने बानी पीस लड़े पड़ते घरसमग बा हालत झन खराब हो हालत देखे तो डाक्टर अंकल भी डरा भो आत ठीक थे महले बार दौड़ी रहें लामो समयसम्म बाल जाँचेपछि अंकले मलाई एउटा कुनामा बोलाएर बोलाउनु भयो अनि भन्नुभयो जिया म यसै भन्न त सक्दिनँ तर खरदार बाजेलाई काठमाडौँ वा अन्त कहीँ ठुलो अस्पतालमा लगनु लग्नुपर्छ जस्तो छ मसँग जुन औषधि अहिले छ यहाँ छ म त्यो पनि उहाँलाई दिन सक्दिनँ किन अङ्कल कमसेकम औषधि त जिया एपेन्डिक्स ब्रष्ट भए जस्तो छ थाहा छैन कति अवेर भइसक्यो तर अङ्कल कुनै खतरा त छैन उहाँलाई ठिक त हुन्छ नि होइन मलाई उहाँले के भएको थियो त्यो जान्नु थिएन त्यसबेला त मलाई बस यहीँ भरोसा चाहिएको थियो कि मेरो बाला केही हुँदैन मेरो आँखामा थरथराइरहेको आँसो कपकपाइरहेको स्वर अनि अनुहारको हाकारी भावले सायद अङ्कललाई अगाडि केही भन्न दिएन उहाँले मेरो टाउकोमा हात राखेर रा भन्नुभयो तिमी यहीँ बस्छ म माथि सदरमुकामबाट दुई चारजना बोलाउँछु त्यसपछि जे गर्ने हो, हो गराउँदा डक्टर अंकल झोला टिपेर बाहिर निस्कनु भयो मलाई अचानक सारा संसार अध्यारो लाग्यो कहाँ जाउँ के गरौँ मैले सोच्नै सकिनँ मेरो जाने बेला भए जस्तो छ नानी क्यामा, बा बिस्तारै बडबढाउनु भयो म गएर बाको छेउमा बस्ने के कुरा गर्नुभएको त्यस्तो आमाले बिलौना गर्नुभयो हामी के गर्छौँ तपाईँ बिना बिन्ती त्यसो नभन्नुहोस् तपिर नगर भगवान्ले सबै पार फेरि जिया छँदैछ नि यो पहिलोपटक थियो जब बाको मुखबाट त्यो नाम निस्के थियो मैले मन थाम्न सकिनँ उहाँको पसिना पुस्तै सहज र आँसुका साथ मैले भने बा तपाईँलाई के तपाई केही हुन्न नौस? तपाईँ केही नसोच्नुहोस् तपाईँ आमाको बहिनीहरूको ख्याल राख्नु भाइको नाम जे राखे पनि नामको पछाडी कान्त जोड्न नबिर्सनु बाले टक्क अडिएर मलाई निहालेर हेर्नुभयो अनि अफसोसपूर्ण स्वरमा भन्नुभयो जिया मैले तँलाई छोराको जस्तो पालन त दिन सकिनँ तर जिम्मेवारी छोराले बोक्ने जस्तै छोडेर जाँदैछु मेरो व्यापार सम्झेर मन नबिगारेस् अब जे जस्तो छ यो सबै तेरो त हो बान्ती तपाईँ नबोल्नुहोस् मैले हात जोडेँ मलाई भन्न दे आज सावित्री यसमाथि भरोसा राखेस् यसले केही नराम्रो गर्ने छैन मलाई सम्झेर नरोएस् छोराको मुख हेरेर चित्त बुझाएस म म अब सुत्छु खोइ उठेकै छैनन् कि क्या हो आमा धैर्य छोडेर रुन थाल्नुभयो म बालाई नबोल्न भनेर हात जोडिरहेँ तर बाले मतिर हात जोडेर बिस्तारै भन्नुभयो जिया मेरो जाने बेला त थिएन तर अब मेरो समय सकिए जस्तो छ मलाई विश्वास छ तैँले सम्हाल्न सक्नेछ हुन सक्छ भने मलाई माफी गरिदिनु बाको मुखबाट अलिकति रगत निस्कियो उहाँका आँखाहरू शून्यमा स्थिर भए आमा कहालिएर बाको निर्जीव शरीरमा खुप्टिनुभयो म कहिले बाको जोडिएका हातहरूलाई अनि कहिले आमाको निश्चिष्ट शरीरलाई हेर्दै जड भएर बसिरहे डाक्टर अङ्कलले मान्छेहरू लिएर आउँदासम्म मेरो संसार तहस भइसकेको थियो आउनेहरूमा हेमा पनि हुनुहुन्थ्यो जसले आउने बित्तिकै आमालाई सम्हाल्नुभयो मेरो हालत विचित्र थियो अथा पीडा महसुस भइरहेको थियो तर आँसुको थोपा झर्न सकेको थिएन आउने सबै स्तब्ध थिए म एउटा कुनामा तिनवटी ती बहिनीहरूलाई यसरी च्यापेर बसेकी थिएँ मानौ म मा जीवनभर उनीहरूलाई आफूबाट अलग गर्ने छैन हेमा आन्टीले मलाई त्यहाँबाट उठाउन कति कोसिस गर्नुभयो तर म त्यहाँबाट उठिनँ जिसमिसे उज्यालो हुन थालेपछि दिलबहादुर अङ्कल र डाक्टर अङ्कलको सहयोगमा लास उठाउने तयारी हुन थाल्यो आमाको अवस्था एकदमै चिन्ताजनक थियो त्यसैले डाक्टर अङ्कलले निन्द्राको औषधि दिएर उहाँलाई सुताइदिनु थियो लास उठाउने बेलामा बल्ल म उठेँ लाससँगै घाट जान ठिक्क परे कि मलाई सबैले ला कोसिस गरे रोक्न सम्झाए फकाए हप्काएर डर देखाएर तर म मा मानिनँ बाको लाससँगै म पनि घाट गएँ उहाँको खरानी नसेलाएसम्म म त्यहाँबाट फर्किनँ सबै फर्किएँ तर म त्यहीँ बि, बिसले बगानमै बसिरहेँ बाको खरानीलाई पानीमा बगाउँदै म बिस्तारै बढबड बड़ आएँ बा म के गर्छु के गर्दिनँ आज अहिले मलाई थाहा छैन तर म तपाईँको विश्वासलाई तपाईँको मप्रति प्रति जोडिएका हातहरूलाई अपमानित हुन दिने छैन आदरणीय श्रोताहरू एथेन्जेलसम्म तपाईँले सुन्नु भएको वाचन साहित्यकार सानु शर्माको उपन्यास अर्थको तेस्रो श्रृङ्खलाको वाचन थियो कार्यक्रम स्पर्शको आगामी श्रृङ्खलामा हामी अर्थको बाँकी अंशको वाचन लिएर उपस्थित हुनेछौ तपाईसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त कृतिहरू छन् त्यसै गद्य सामग्री छन् भने तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ